उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको उज्यालो नाइन्टी नेटवर्क काठमाण्डसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक एक मंगलवार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति संवेगमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छ श्रृंखलादेखि हामी श्रुतिवेमा मंगलबारको श्रृंखलामा कृष्ण धरावासीको उपन्यास पाण्डु लिपिको वाचन गर्दै आएका छौ उहाँको आत्मपरक उपन्यासको वाचनको आठौं श्रृंखला लिएर आज आइपुगेका छौं अब आठौं श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ एक सय त्रिचालिसबाट <laughs> झोलाबाट निस्केका दुई डायरी मतिर बढाउँदै मुस्कुराउनुभएको थियो सीताजी समातेर बिस्तारै पाना पल्टाए मसिना अक्षरमा बाक्लै लेखेको ले ले थियो तर खुसी के कुरामा लाग्यो भने लेखाइमा काठकुट पटक्कै थिएन एउटा अभ्यस्त लेखकले लेखे ले सरल र लेखेको थियो सोधे सक्नुभयो त के को आधा पनि भएको छैन अब यहीँ बसेर ढुक्कले लेख्छु त्यसो भए यसपालि मेरो बर्थडेमा पनि यो निस्कन्न होला बैशाख आधा भइहाल्यो अब एक महिनामा के सकिएला र छो फागुन छ गति निकालौंला हाम्रो छब्बीसौं विवाह जयन्तीमा भन्नुभयो सजिला सजिला छिर्ने दुलाहरू हुन्थ्यो उहाँसँग कुनै कुरामा अल्झिएर अड्किएर तनावमा भने कहिले बसेको मैले देखेको थिएन घर सजाउन आमा छोरीलाई झण्डै हप्ता दिन लाग्यो उहाँहरू आएपछि नै किन्ने भनी खासै फर्निचरहरू पनि किनेका थिएनौं उहाँले नै भन्नुभएको थियो नजाने मान्छेले त्यहाँ बाटो भएर जे पाए त्यहीलाई किन्ने होइन मैले भन्दैछु तपाईँको फुर्किने बानी चाहिँ नराम्रो छ नि फेरि वास्तवमा मलाई यस्ता किनमेलसँग दिक्क पनि लाग्थ्यो त्यसरी विवेक सीताजी र प्रतिमा मिलेर आवश्यक सरसामान किनेर घर झलमल्ल बनाए एसएलसीको रिजल्ट भयो प्रतिमाले छयत्तर प्रतिशत अङ्क ल्याइछ तीन दिन जति खाना पनि राम्ररी खाइन कोठाबाट पनि हिस्किन उच्च अङ्कसहित प्रथम श्रेणीमा उत्तीर्ण हुँदा प्रतिमालाई शोक परे किनभने डिस्टिंशन ल्याउने उसको संकल्प भत्केको थियो मेरो कुराले हो आफै चित्त बुझाएको हो ऊ हाँस्न थालि सोचे धेरै चलाक बाठी र सतर्क थिए सायद भदौतिर होला एक दिन रखतारण हुन्जेल घुमेर रत्नपारको भीड़सँग जुत्दै सिधाजिरो म माइक्रो बस चढ़यौँ चढ़्नु एकछिन अघि मात्र उहाँले विवेकसँग फोनमा कुरा गर्नुभएको थियो तर माइक्रोको सीटमा बसिसकेर ब्यागमा हेर्दा उहाँको मोबाइल थिएन मात्र के के नभए चाहिँ आँतिनु भयो गाड़ीका सबै मान्छे हामीतिर एकत्रित भए यसैबीच भित्रीभित्रै संचार भईवरी दिप्रेसले पाँच हजार पठाइसकेछ सेताजी फेरि वातावरणीय हुनुभएको थियो र उहाँले अर्को मोबाइल लिनुभएको थियो दसैँमा एक महिना अघि नै आमा छोरीलाई झापा पठाइदिऊ रमाइथ्यो जानुभयो उहाँहरू वास्तवमा काठमाडौँले राम्ररी समात्न सकेको रहेन क्या त्यस बेलासम्म दसैँको तयारी गर्नै पर्थ्यो चामल मरमसाला मासु सबैको प्रबन्ध गर्नुथ्यो अष्टमीको तयारी पनि गर्नुथ्यो विवेक र म दशैको छुट्टीसँगै हिँड्यौं याताबाट बसको यात्रा सजिलै थियो दुई सालको दशैं धेरै वर्ष पहिलाको जस्तो भयो घरमा टीका उठाएर त्यसै दिन सासू ससजुराको हातले टिका लगाउन हामीले आमी होक्से गयौं घर नयाँ बनेको रहेछ यसपालि त सासू ससुरा होइन आमा बुबा जस्तै लाग्नुभयो उहाँहरू पाँच छ वर्षसम्म सँगै बसेपछि म ज्वाई होइन छोरो जस्तो भएको थिएँ ससुरालीसँग राख्नुपर्ने अदब सबै मेटिएको थियो उहाँहरू पनि ज्वाइँ जस्तो गर्नुहुन्न थियो वातावरण रमाइलो हुँदाहुँदै भावुक भयो तीन चार घण्टा जति बसेर फर्क्यौं एकदिन राजेन्द्र प्रधानजीले जीटी जेलमा बोलाउनु भयो भएको थियो यो परियोजनाका प्रायः सबै किताबहरूले चर्चा पाएका थिए त्यसमा पनि टुणालको विशेष चर्चा थियो उहाँले भन्नुभयो परियोजना चलाइयो प्राय सहभागीहरू नयाँ पुस्ताका थिए कस्ता किताब आउलान् भन्ने पीर थियो तर सबै राम्रा किताब आएकाले हामी तपाईँहरूसँग खुशी छौ मैले धन्यवाद दिए एकछिनपछि उहाँले भन्नुभयो अब यस परियोजनाको अन्तिम काम बाँकी छ जर्मनी भ्रमण छजनासम्मलाई घुमाउन लाने कुरो थियो तर अहिले आएर परिवर्तन भयो तपाईँहरू पाँचजना मध्येबाट एकजना र अघिल्लो कवि गोष्ठीमा सहभागी मध्येबाट तीनजना घरि जम्मा चारजनालाई मात्र लाने भएछन् त्यस्तो छनौटमा पर्नु भयो भने के गर्नुहुन्छ म अलम्बल नपरे त्यतातिर ते मेरो ध्यानै थिएन तैपनि सोधेँ त्यसरी जानको लागि के कस्तो योग्यता चाहिन्छ अरू चा। त के चाहिन्छ र ग्रेजुएसन चाहिँ हुनुपर्छ भन्छन् चा अंग्रेजी बोल्न सक्ने हुनुपर्छ <स्तितिति> मलाई सजिलो भयो सोच्नै परेन भनिहाले मैले त ग्रेजुएसन गरेको छैन अंग्रेजी बोल्ने पनि उति अभ्यास छैन मेरो कुरै आएन बाँकी चारजना मध्येबाट छान्नुहोस् न तपाईँहरू नै मेरो कुरा सुनेर राजेन्द्रजीको अनुहार अलिक खचकियो एकछिन घोरिनु भयो मैले उहाँको भाव बुझिसकेको थिएँ उहाँ मलाई नै पठाउन चाहनुहुन्थ्यो सायद अनि भन्नुभयो होइन तपाईँलाई पठाउनु पाए हामीलाई पनि राम्रो हुन्थ्यो तपाईँ यो टिमको सबैभन्दा सिनियर लेखक तपाईँको बायोडाटालाई उनीहरूले विशेष हेरेका छन् तर प्राविधिक कारणले म छुटिहाल्ने भएन नि होइन दुवै त्यति ठूला र मुख्य बाधक होइनन् जर्मनीमा अंग्रेजी नै कतिले बोल्छन् र सबै जर्मन बोल्ने हुन् गाइड भइहाल्छ भिसाका लागि शैक्षिक प्रमाणपत्र पनि चाहिने होइन त्यसपछि पनि मैले अरू साथीहरूलाई नै पठाउनको लागि उहाँलाई सुझाव दिएँ मेरा सजिला कुरा सुनेर राजेन्द्रजी अप्ठ्यारोमा पर्नुभएको थियो फेरि भन्नुभयो ठिकै छ यस विषयमा हामी सल्लाह गर्छौँ भरे छनौटमा परिहाल्नु भयो भने भ्याउँदिनँ नभन्नुहोला बाह्र दिन मात्रै मा त हो एक किसिमले मानसिक तयारीमा बस्नुपर्ने संकेत पाइसकेको थिएँ मैले फेरि अर्को कप कफी पिएर म बाटाभरि मन रुमलियो यस्तो ठूलो मौका फेरि आउने हो होइन तर आफ्नै शैक्षिक योग्यता तगारो भएर तेर्स्यो बाटामा सबै छोराछोरीलाई अंग्रेजी पढ़ाइयो उहरू घरमा समेत आपसमा अंग्रेजी बोल्छन् आफूले भने त्यो भाषालाई हिपेकै जस्तो गरियो घुरासँगै जिस्केर भए पनि घरमा अंग्रेजी बोल्ने गरेको भए केही त हुन्थ्यो होला नि तैपनि भित्र कता, कता हुन पनि सक्ला भन्ने लाग्न थाल्यो नभन्दै त्यसको एक हप्तापछि फेरि राजेन्द्रजीको फोन आयो उहाँले फोनबाटै बधाई दिँदै जर्मनी भ्रमणको लागि छानिएको खबर दिनुभयो डर र खुसी दुवैले थरथर काम्यो शरीर अनि सम्झे हाई स्कूलमा सरोजवली सर युरोपको इतिहास पढाउँदा जर्मनीका दुवै युद्धका विनाशको कथा यसरी व्याख्या गर्नुहुन्थ्यो कि त्यही पुगौं जस्तो लाग्थ्यो ग्यास चेम्बरको वर्णन गर्दा शरीर डरले थरथर हुन्थ्यो अणुबमले हु। हिरोसीमा र नागासाकी ध्वस्त पारेको कुराले मन आत्तिन्थ्यो त्यसै देशमा घुम्न जाउन पाउने भएको थिए दुई दिनपछि उहाँलाई भेट्न गए भन्नुभयो अब यात्राको तयारी गर्नुहोस् नोभेम्बर तीनदेखि डिसेम्बर एघारसम्मको भ्रमण अवधि छ मध्य जाडोमा पर्नुहुने भयो यस सिजनमा पानी र हिउँ दुवै पर्छ बाक्लो कपड़ाको व्यवस्था गर्नुहोस् जुत्ता पनि जाडोमा लगाउने न्यानो चाहिन्छ भिसाका लागि हामी चिठी लेखिदिन्छौं आवश्यक प्रमाणको व्यवस्था गर्नुहोला तपाईसँग बेन्जु शर्मा विप्लव प्रतीक र भूपाल राई हुनुहुन्छ तिहारपछि पनि भ्याइन्छ होला यी सब गर्न मैले भने हुन्छ झापा पुगेर आउनुहोला यहाँ भिसाका लागि चिठी तयार हुन्छ तपाईहरूलाई भिसाको पैसा तिर्नु पर्दैन अफिसले नै तिर्छ त्यसबेला म यहाँ नभए चिठी लिएर जानुहोला र आपसमा सल्लाह गर्नुहोला प्लेनको टिकट अफिसले नै काटिदिन्छ त्यसमा चिन्ता लिनु पर्दैन तपाईँहरू त जर्मनी सरकारको पाहुना मनमनै रमाउँदै फर्के बेलुकै झापामा दिप्लेस सीताजी विवेक र प्रतिमा सबैसँग पालैपालो बोलेर यो खबर सुनाएँ सबैले बताइदिए तिहारको विदाभन्दा तीन दिन अघि नै बुद्ध चढ़े भद्रपुरका लागि तिहार सकेको लगत्तै हामी काठमाडौँ फर्क्यौँ काठमाडौँ आउनसाथ भोपाल राई र म जिटी जेठ गयौँ राजेन्द्रजीले यात्रा सम्बन्धी सम्पूर्ण जानकारी सहित हामीलाई यात्राको लागि छनौट भएको औपचारिक पत्र दिनुभयो भूपाल र म दुवै यति टाढाको विदेश यात्रा नगरेका परेछौं बेन्जुदीजी पटक पटक युरोप भ्रमणको अनुभव बोक्नु भएकी र विप्लव प्रतीक त अमेरिकाबाट सिधै जर्मनी आउँदै थिए भोपाल पनि मलाई हेर्दै अब के हुन्छ त भट्टराई जेठा भन्थे म पनि जेवाला राई कान्छा भन्थे हाम्रो यात्रा अघि नै रमाइलो संवादको थालनी भएको थियो मैले भने हेरेर आएका यात्रा गरेको मेरो नायक त तिमी नै आउने भिसा प्रक्रियामा पन्ध्र दिन यसै बित्यो 14 चौधदेखि हाम्रो यात्रा शुरू हुनुथ्यो हामी रिजम्बा 18 दिनको मात्र भिसा पायौँ 12 दिनको जर्मनी भ्रमण थियो एक हप्ता अरू थपिएको थियो दूतावासले नै भिसा अवधि त्यसो त चक्रले भिसा अवधि अलिक लामै लिएर आउँदा दस पन्ध्र दिन घुमेर फर्किनु भनेको थियो तर मेरो स्वास्थ्य स्थितिका कारण लामो यात्रा मलाई नै मन परेको थिएन दुवसुले पनि जापानबाट बारम्बार फोन गरेर चक्रकै कुरालाई समर्थन जनाइरहेका थिए नभन्दै मंगिर चौध गते अपरान्ह त्रिभुवन विमानस्थलबाट हामी उडेका थियौ यो यात्रा सम्बन्धी प्रारम्भिक अनुभव मैले जर्मनी पुगेको तीन दिनपछि आफ्नो डायरीमा लेखेको रहेछ आज बर्लिन सहर टेकेको तेस्रो दिन बिहान मात्र म मा कलम समातिरहेको छु व्यस्तता र समयको अभावले आधा घण्टा मात्र पनि मलाई केही कुरा लेख्ने फर्सद भएन त्यहाँबाट हिँड्ने दिन मङ्सिर चौध बिहान म अघिल्लो दिनको तुलनामा धेरै चंगा भएको थिएँ शरीर पूर्ण रूपमा स्वस्थ भएको थिएन तर मन मले यात्राका लागि पूरै तयार भएको थियो दुई दिन अघिको मेरो स्वास्थ्य स्थितिले हामी सबैलाई शंका उत्पन्न गराइसकेको थियो कि म यो लामो यात्रामा साँच्चै निस्कन सकौंला तर औषधि तपाईँको एकहोरो सेवा र सबै परिवारको शुभकामना तथा मेरो इच्छा शक्तिको उन्नताले यो यात्रा सम्भव भएको थियो बिहानदी नोभायात्रा का फोन बजि रहें झापा धरान नगर, इलाम तथा काठमंड का शुभचिंतकोन मैं धीरे व्यस्त राखे झापा आईप्रगनाथसंग भेट नईन उस मीटिंग को व्यस्तता वास्तवमा ठूला घरमा निकै दिनदेखि मेरो यो पहिलो विदेश यात्रामाथि ठूलो चिन्ता थियो जापान जर्मन र बंगलादेशमा प्रत्येक दिन टेलिफोन आगो भइरहेथे मलाई अछम्म लाग्थ्यो वास्तवमा मेरा लागि सबै कति चिन्तित छन् प्रत्येक दिन दुवसुको फोन आउँथ्यो उनी सम्झाउँथे चक्र प्रत्येक दिन फोनमा अर्थै रहन्थ्यो दाई यो ल्याउनु त्यो ल्याउनु इत्यादि जे होस् म मानसिक तथा भौतिक रूपमा पूर्णत सुरक्षित थिएँ खालि स्वास्थ्य स्थितिमाथि शंका थियो त्यसले पनि अन्तिम समयमा आएर सहयोग गर्यो चानी केटी र विवेक दुवै रूगाग्रस्त थिए सानीकेटी अझ अलि बढ़ी नै बिमारी तर सेताजी तपाईँको सेवाका अघि कुनै रोग कति दिन उभिन सक्दो हो विचारा मलाई लाग्छ अहिलेसम्म त ऊ हिँडेरै कलेज पुगेर आउने भइसक्यो अलि हिँड्ने बेला कृषि र बेटी दुवै आएर भारी चेक गरेर मिलाइदिए तारा त अघिल्लो दिन काठमाडौँ बाहिर गइसकेको थियो भरत आएर कहिले के कहिले के भनिरह्यो आमाले अंजुली भरि फूल हालिदिएर भन्नुभयो छ भाइ जन्माएकी थिए सात भाइ भएका छौ जेठो छोराको रूपमा सबै भाइहरूको संरक्षण गर्नु संसार जित्नु राम्ररी यात्रा गरेर आउनु मांको हात टाउकोमा पर्दा शरीरमा एक प्रकारको तरंग प्रवाहित भए चाहिँ लाग्यो आमाको हत्केलामा प्रभावित हुने तरंगको ठूलो शक्ति हुन्छ सेताजी तपाईँको हत्केलाको तरंग सधैँ छोराछोरी र आफूभन्दा तलकाको शिरमा भनिरहोस विवेक अगाडि बसेको थियो भरतमा पछाडि बस्यौं गाडी हिँड्नु मैले हात हात लाएँ अनुहार र आँखाबीच सम्बन्ध विच्छेद भइसकेको थियो अनुहारले भन्न चाहन्थ्यो ल शुभ यात्रा मलाई के केही भएको छैन तर आँखाहरू कति धेरै बल गरिरहेथे लुकाउनु मनको लाचारी मन के गर्ने यो भावुक हुने क्षण थिएन त्यसो त पन्ध्र दिनका लागि म निस्किरहेको यस भ्रमणमा केही त्यति भावु हुनु जरूरी थियो तर दुई दिन अघि अत्याधिक ज्वरोका कारण बेहोश भएको मलाई भ्युझाउन तपाईँ र सानीकेटीले चिच्च्याएर बसाउनु भएको आफ्नै गला ठिक भइसकेको थिएन यात्राप्रतिको हार्दिक शुभकामना हुँदा पनि अनौठो मानसिक तनावमा हुनुहुन्थ्यो तपाईँ यसोपछि ताजी बदाम जस्तो मन बोकेर ढुङ्गो हुन खोज्ने म जहिले पनि एकान्तमा भावुक हुन्छ मेरा कुरा छोड़ घि भोपाल राईलाई फोन गरेको थिएँ एघारदेखि साढे एघार बजेसम्ममा एयरपोर्टमै भेटेर सँगै बोर्डिङ पास गराउने भन्ने सल्लाह थियो बेन्जु दिदीसँग समय संगर निर्धारित थिएन तुलस अघि नै एयरपोर्ट पुगिसके कि उनले बाटोमा हुँदा दुईपल्ट फोन गरिसकिन् यात्रामा जाँदा आवश्यक न्याना लुगा किन्ने क्रममा पन्जा उनले किनिदिने र एयरपोर्टमै आउने कुरा गरेकी थिइन् एयरपोर्टमा पुग्दा त उनी नेश्नल टेलिभिजन च्यानलका पत्रकार तथा क्यामराका साथ तम तयार थिइन् यो कुराको मलाई अनुमानै थिएन वास्तवमा हामी एक औपचारिक सरकारी निम्ताको साहित्यिक भ्रमणमा जान लागेका लेखकहरूको समाचार संचार माध्यममा आउनु राम्रै कुरा थियो पत्रकारहरूसँग सामान्य कुरा भए तुलसाले मेरा छोटा औला र सानो हातकलामा ट्याप्प मिल्ने दुईजोरी ताता पन्जा मेरो हातमा हालिदिन् तुलसले आफ्नो मोबाइल दिए मलाई उताबाट विष्णु विविदाय कामना गरिरहनु भएको थियो पर्खिरह्यौं धेरै बेर भूपाललाई तर ऊ आइपुगेनन् विवेकले भन्यो बुबा तपाईँ पस्दै गर्नुहोस् भित्र आफ्नो काम सक्दै गर्नुहोस् वहाँहरू आइपुग्नुहुन्छ भित्रै भेट होला उसको सुझाव ठिक लाग्यो विवेक तुलसा र भरतसँग अन्तिम विदा लिएर म भित्र पसेँ ठेल्दै ठेलागाड़ी सीताजी तर अचमय भयो भित्र पसेर एक घण्टा जति उभिएर प्रतीक्ष गरिसके तर न भोपाल आउँछन् न बेन्जु दिदी बेन्जु दिदी त हामीभन्दा पछिसम्म अरू केही देश समेत घुम्ने योजनामा हुनुहुन्थ्यो उहाँ छोडिने सम्भावना थिएन तर भोपाल भने दुई दिनदेखि नराम्रो गर गरी ज्वरोले लडेकाले हिजो बेरुकासम्म पनि दोधारे कुरा गर्दै गर्दै थिए तैपनि त्यसरी त नजुक्याउनु पर्ने यदि केही गरी उनीहरू छुट्टी आयो भने म एक्लै लामो यात्रामा कसरी पुगाउँला फेरि मेरो अंग्रेजी त्यति राम्रो पनि छैन त्यसो त क्रिशुले बारम्बार यात्राबारे जानकारी गराइरहेको थियो तैपनि कसैको मुखबाट सुन्नु र भोग्नुमा फरक त परे भयो अन्त्यमा जे होस् भन्ने आँटैले बोर्डिङ पास गराई माथि चढ़े नीलो फाराम भरे सबै प्रक्रिया पूरा गर्दै जब अन्तिम प्रतीक्षालयमा पुगे भोपाल र बेन्जुदीजी त अघि नै त्यहाँ बसेर व्यग्रताका साथ मेरो प्रतीक्षा गरिरहनु भएको रहेछ मन कस्तो ढुक्क आनन्दित भयो एक समयमै प्लेन उड्यो जीवनमा पहिलोपल्ट म जेट विमान चढिरहेको थिएँ जब जेट जेटभित्र प्रवेश गरेँ सीताजी अनौठो किसिमले फेरि भावुक पाए म केही कुराले चाप्पे समाते जस्तो लाग्यो तिनजना लहरै बस्यौँ मनलाई हलुको बनाउनको निम्ति मैले भूपाललाई प्याट हिर्काएर भने ए भूपाल लौेर भट्टराई जेठाको छोरो कविता लेखेकै भरमा आज युरोप घुम्न हिँड्यो कि यो सानो कुरा हो मेरो प्रस्तुतिले उनलाई पनि छोएछ हाँस्दै भने ठिकै भन्यो यार, मैला राईको छोरो कान्छो यो भूपाल पनि उड्यो यस्तै गरी अनि हाँस्यौँ दुवै मजाले मज अब यात्रालाई रमाइलोमा परिणत गरिसकेका थियौं प्लेनबाट उत्रिँदा बेलुकाको छ बजिसकेको थियो तर यो समय हातको घड़ीमा मात्र थियो बाहिरी वातावरणमा थिएन किनभने हामी प्लेनको ढोकाबाट निस्केको थाहै नपाई ठूलो हलमा पुगिसकेका थियौं काठमाडौँबाट प्लेन चढ्दा तीनतले भवनको सेणी जडे जस्तो गरी चढ़िएको थियो तर यहाँ त त्यसरी उत्रनै परेन हामीलाई बैंकदेखि फ्रेङ्कपाटसम्म जाने प्लेनको खाँचो थियो बिजुलीका बग्ने सिढीहरूमा उभिँदै कताबाट कता हुँदै कति तलामाथि पुग्यो थाहा भएन सी नाइनको निर्देशित विन्दुमा पुगे प्रतीक्षरत हुनुपर्ने थियो ठाउँ पत्ता लगाइसकेपछि त्यसै गरियो जसो गर्न क्रिशूले काठमाण्डमा पटक पटक सिकाएको थियो भित्रभित्रै जति घुमे पनि बैंकको भूमि भने यी पाइतलाले स्पर् मौका पाएनन् हामी आकाशको आकाशमै थियौँ काठमाडौँमा किनेर प्लेनमा पनि फारू गर्दै बोकेर लगेको पानी एउटै पातरेलले भित्र लान मिल्दैन भन्दै रोकी त्यसकै अघि उभिएर भूपाल र मैले जन्काइदिउँ त्यो हेरेको हेरे, हेरे भाइ आखिर पानी त हामीले जसरी पनि लग्याउने रित्तो बोतल मात्र त्यसको हातमा पर्यो तर त्यसको दण्डभरि भयो नि हामीलाई प्लेनभित्र पसेर खाना खाएदेखि नै मलाई भने के हो के हो ए किसिमको दिक्क लाग्दो गन्धले पछ्याउन थालेको थियो भूपाल र म दुवै बिमार बिमारीकै रूपमा यात्रामा भएकाले खानेकुरामा हाम्रो कुनै रुचि र आसक्ति थिएन तर बेन्जु दिदीले भने राम्रैसँग खानुभयो काठमाडौँ बैङ्क उडानमा पनि राम्ररी खाइएको थिएन पानी पनि मुरीले जबरजस्ती सुड्क्याउन लाइहाले जब हामीलाई अर्को उडानका लागि झण्डै छ घण्टा पर्खिनु पर्यो अनि था भयो भोक र तिर्खाको पीड़ा हिँड्ने बेलामा केही डलर बोक्ने कि बुबा विभग त भन्दै थियो तर युरोपका लागि युरोप बोकेकै थियो किन चाहियो डलर भनेर महत्व दिइएन त्यसको पनि सजाय भयो पहिलो कुरा त्यो बजारमा केही किन नसकिने कति महँगो कति दोस्रो डलर वा भाटमध्ये दुवै खाले पैसा थिएन हामीसँग भोक तिर्खाले व्याकुल भएको हामी रातिको एघार चालिसमा प्लेनभित्र छिर्यौं काठमाडौँमा एक्लै एक्लै बोर्डिङ पास गराएको दण्ड अहिले भग्नु पर्यो अर्थात् हामी प्लेनभित्र हरायौँ हाम्रा बेग्ला बेग्लै सिट नम्बर भएकोले तीनजना कहाँ कहाँ पर्यो कहाँ कहाँ जहाँ भए पनि प्लेनभित्रै छौँ भन्ने कुराले मात्र मन ढुक्क थियो अझै त्यति सञ्चो थिएन उनलाई स्वास्थ्यका कारण यो यात्रा रहर र बाध्यताको दोषाद जस्तो अनुभव भइरहेको थियो म अलि तङ्ग्रिएको भए पनि खासै डरो भइसकेको थिइनँ तै पनि दुवै सँगसँगै हुँदा रमाइलो भइरहेको थियो मुक्त भएर गफ गर्न पाइरहेका थियौं यो छुटाइएपछि त मानव मुखी बन्द भयो यत्रो लामो बाह्र घण्टाको यात्रा एकै शब्द नबोली गर्नुपर्दाको शास्ति त अलग्गै हुने भयो तीनजनाले एकअर्का वासस्थान पत्ता लगाएपछि चुपचाप आफ्ना सिटका पेटी बाँध्यौं चारजनाको लहरे सिटको बीचमा थियो मेरो आसन बायाँतिर दुईजना बुढाबुढ़ी थिए र दायाँतिर एउटा युवक हामी सामान्य सम्वादसम्म पनि भएन दुईपल्ट जति मैले ती मातालाई कोट्याएर एकपल्ट सिट कसरी ढल्कन्छ भनी सहयोग मागे र अर्कोपल्ट खानामा ल्याइएको परिकारको परिचय लिएँ काठमाडौमा बैंकेकमा पनि कुखुराको तरकारी र भात थियो मन लगाएर खाइएन यहाँ त झन मासुमय थियो खानै सकिएन मुख्य खानकी छोइएन त्यसका साथीहरूलाई मात्र चलाइयो मृत मोडदेखि काठमाडौँको नाइट बस जस्तै लामो हवाईजहाज यात्रा प्रारम्भ भइसकेको थियो यति धेरै मान्छे थिए कि त्यो एउटा बजार नै हो मनमा खासै कुनै प्रकारको डर आशंका आदि लागेन मलाई यसै पनि यो यात्रा रोमाञ्चक थियो नै साथै जुन भ्रमणमा हामी थियौँ त्यसमा मैले आफ्नो प्रभाव कसरी दिन सकौँला भन्ने चिन्ता थियो अंग्रेजी भाषाको समस्या मेरो पुरातन नै हो जति बुझे पनि जवाब फर्काउने अभ्यास नभएकाले मेरो अवस्था इसारामय हुने अवस्था सम्भावना नै थियो एउटा हिंता बोधको ठूले दबाब टाउको भरि बोकेर हिँडिरहेको यो यात्रामा म सोचिरहेको थिएँ कि जीवनमा मानिसले कुनै कुरा पनि आफ्नो इच्छा र निर्णयहरूले साँच्चै गर्न सक गर्दैनन् त त्यसरी गर्ने भए यो यात्रा मेरो इच्छा र निर्णयको परिणाम हो मैले आधा बाटोमा आफ्नो जीवनको नाङ्गो सत्य उद्घाटन गरेको छु म त्यस्तो मान्छे कि आज यो यात्रामा सामेल हुनु सम्भव हो अनेकौं भावुकताहरू टाँसेका छन् दिमागवारी सीताजी मैले जीवनमा रमाउन खुसी हुन र आफ्ना विगत बिर्सन कहिल्यै सकिनँ आज म जहाँ र जुन अवस्थामा आइपुग्दा पनि किन मलाई हर्ष र खुशीहरूले छोप्न सक्दैनन् यसको एक कुनामा विगतका तीक्षणहरूले टूलुटूले हेरिरहेका हुन्छन् तर भो अहिले यी कुरा नगरौं पछि कतै गरौंला एघार घण्टापछि हामी नोभेम्बर तीसको बिहान साढे बजे फ्रेङ्कफर्ट विमानस्थलमा अवतरित भयौं झ्यालबाटै देखियो बाहिर पानी परिरहेको छ र बादल बाक्लो छ आकाशमा चक्रले हरेक दिन जाड़ोको चर्चा गरेर मलाई जुन सतर्कता गराइरहेको थियो त्यसको संकेत त प्लेनले जमिन टेक्न साथ यसपल्ट पनि हामी प्लेन भित्रभित्रैबाट कता कता हुँदै बजार जस्तोमा पुग्यौं आफ्ना कागजपत्रहरू जचाउँदै छाप लगाई माग्दै सामान बुझ्ने ठाउँसम्म पुग्न निकै बेर लाग्यो अब भूपाल दह्रो भइसकेको थियो मैले शुरूमा काठमाण्डमै भनेको थिएँ कविजी यो यात्राको मेरो नायक अब तिमी नै हुनेछौनि नभन्दै ना उनले नायकीय भूमिका प्रारम्भ गरे अलिअलि लागेर छिटो छिटो हिँड्दै सामान बुझ्ने ठाउँमा उपफुग्दा बेन्जुजीजी र म कहाँ पछि छोडिएका थियौं खोलो जस्तो मेसिनको ओछ्यानमा सुतेर बग्दै आए हाम्रो ब्यागहरू आफ्ना सामान जिम्मा बाहिर निस्क्यौं हामीलाई भनिएको थियो विमानस्थलमै हाम्रा जर्मन सहयोगी मित्रहरू उल्फ वर्णिके र युहन्ना वर्णिके लिन आउनुहुनेछ चक्रले चा। पनि भनेको थियो तै म पनि आइपुग्छु एयरपोर्टमा मन साह्रै ढुक्क थियो चक्रसँगै हुन पाउने भएपछि झापाबाट काठमाडौँ आउँदा जुन सुरक्षित भावना हुन्थ्यो त्यस्तै भइरहेको थियो तर जब हामी प्रतीक्षालयमा पुग्यौं हामीलाई लिन कोही पनि आएका थिएनन् अनेकौं मान्छेहरू आगन्तुकका नामहरू कागजमा लेखेर देखाउँदै प्रतीक्षा गरिरहेका थिए तर हाम्रा लागि कोही पनि देखिएन चक्रलाई समेत नदेखेपछि भने मनमा एक किसिमको अनौठो असुरक्षित पनि अनुभव थाल्यो हुन त बेन्जु दिदी निकै पल्टको युरोप भ्रमणको अनुभव बताइरहनु थियो तर अहिले वहाँ पनि थाकेर लखतारान देखिनु भएको छ भूपाल त कमजोर जस्तो भएर ग्लुकोजको धूलो फाँको मार्न थालिसकेको थियो आफ्ना गरौं सामानहरू घिसार्दा घिसार्दै थाकेपछि चक्रलाई फोन गर्ने विचार आयो कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन पाण्डुलिपिको वाचन हो कृष्ण धरावसीको आत्मपरक उपन्यासको बाँकी अंशको वाचन केही बेरो हुनेछ उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 कार्यक्रम श्रुती समेत तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो जुन, झापाको एफएम एचिट्युन्स र बिरता एफएम दरान को विजयपुर एफएम भोजपुर को रेडियो चोमलांग एफएम सिन्धुली रेडियो सहारा खोटांग हले एफएम बर्दीवास को रेडियो दर्पण सरलाहीको रेडियो एकता रौतहट को नुन्थर एफएम रामेसाप रेडियो तीनलाल खोटांग हले एफएम दोलखा जीरी रेडियो हिमाली नुआकोट एफएम मकवानपुर हेत्रोडा एफएम र प्रतिध्वनी एफएम चितवन रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चेतवन में सुनी रही फलेवास को रेडियो पर्वत रूकुम को रेडियो सीस्ने पाल्प को श्रीनगर एफएम पोखरा को रेडियो तरंग दमौली को रेडियो भानुभक्त तनहू को रेडियो ढोरबाराही बागलूंग रेडियो शारती एफएम में श्रुति संदेश सुंदिर रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम बुटवल को तिनाओ एफएम और बुटवल एफएम गुलमी रेडियो रेसुंगा कपिलवस्तु रेडियो बुद्ध आवाज रेडियो कोअलपुर सल्याण को रेडियो राप्ती जाजरकोट रेडियो हमारो पाइला दैलेख को एफएम कैलाली टीकापुर रुलरिया फूलबारी गुलरियाको फूलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्भ प्रसारण भइरहेको छ श्रुति सम्भेगमा हामी कृष्ण धरावासीको आत्मंपरको उपन्यास पाण्डुलिपि सुनिरहेका छौं फोन गर्नका लागि ढ्याक छिराउनु पर्दो रहेछ एउटा दोकान जस्तोमा दुईटी फुर्तीले केटी थिइन् अंग्रेजीमै क्वाइन प्लीज बीस युरोको नोट समात्दै तिनले दुई एक र पाँच दशका नोटहरू तथा ढ्याकहरू दिइन् एउटा भित्ती टेलिफोनको दुलोमा ढ्याक छिराउन खोज्दै मेरो मरै छिरेन छेउमा एउटा भलादमी अघिदेखि नै कसैलाई मोबाइलमा फोन गरिरहेका थिए तिनैसँग मदत मागेपछि हाम्रो नम्बर मिलाइदिए उताबाट चक्र बोल्यो दाजु कहाँ छ अहिले खै त हामी त यहाँ फ्रेङ्कफोर्टमा उत्रेको एक घण्टा जति भइसक्यो कोही मान्छे छैनन् मैले उत्तर दिए इस पोन काटि एक यूरो अर्थात, एक सौ बारह रूपया फेरी दुई को डाक का लिखो बल्ल बल्ल संपर्क भाई ऊ भिन को एयरपोर्ट में आं हम तैंबी छक्क पर्य हमी राज प्रधानंग ने पटक पटक बर्लिन टिकट में बर्लिन कत लेक थे टिकट में काठमंड बैंक फ्रैंकफर्ट रैंकफर्ट बैंक काठमंड फेरी फोन कट रूपया को अन् हेन लायक भ हाम्रो टिकटमा फ्राङ्कफर्टदेखि बर्लिन कतै उल्लेख गरेको छैन अब कसरी पुगेला बर्लिन भोक निद्रा थकान रुगा र जाडोमा मिसिएको हाम्रो पहिलो युरोप भूमिसँगको स्पर्श अनौठो भयो फेरि चक्रसँग फोन सम्पर्क भयो उसले कता कता फोन सम्पर्क गरेर पत्ता लगाएछ हाम्रो टिकटमा बर्लिन उल्लेख नभए पनि फ्राङ्कफर्ट बर्लिनको नौ बजेको आन्तरिक उडानको व्यवस्था गरिएको छ त्यसपछि हामी अर्को हवाईजाजको खोजीमा लाग्यौँ चक्रले टिजी दुई सय सम्पर्क गर्नु भनेपछि त्यहाँ पुग्यो लुक्थान हाम्रा टिकट र पासपोर्ट देखाएपछि दिदी र भूपालको टिकट मिलेर बोर्डिङ पास भयो यता मेरो भने टिकट बुक भएकै देखिएन सँगै काटिएका तीनवटा टिकटमा मेरो टिकटको भनी दर्ता देखिएन ती महिला माया लाग्दो गरी मलाई हेर्दै कम्प्युटरमा औँला बजार्दै गर्न थालेन् सम्भवत तिनलाई मेरो अनुहारको रङ देखेर दया पलायो होला अब फेरि अर्को तनाव थपियो दिदी र भूपाल त जाने भयो अब मेरो के हुने नि झण्डै छ घण्टाको स्थल मार्ग भएर म एक्लै कसरी पुग्दो हुँ तर तिनले कताकता फोन गरेर निकै बेरको सिकेकै मिलाइन र मेरो सामान पनि जिम्मा बुझिन् आमा जस्तै लागिन् मलाई ती महिला त्यति बेला तिनले झर्को फर्को गरेको भए मेरो आधा प्राण त्यहीँ उड्थ्यो बाँकी आधा कसले समातेर राख्थ्यो होला तिनलाई लाख लाख धन्यवाद दिँदै लाग्यौं अब लुप्छन्सा प्लेनको प्रतीक्षालयतिर भोपालले भने कविजी तिम्रो अनुहारमा संसारभरिका भए जति सबै रंगहरू एकैचोटि देखेका थिए तर त्यसबेला उनी मेरो फोटो खिच्ने भुलेछन् रंग त उनको अनुहारमा पनि कति नराम्ररी उम्पिएको थियो नि काठमाडौँदेखि नै मितमित जस्तो भएर कतै नछुटिने शर्तमा हिँडेका हामी जर्मनी साथ च्यातिन लागेको पाउँदा उसको अनुहारमा मात्र कसरी रंगले प्रवेश नगदो झण्डै विराटनगर काठमाडौँ जतिको उडान रहेछ फ्रेङ्कफर्ट र बर्लिनको पैंतालिस मिनटको उडानपछि हामी बर्लिन एयरपोर्टमा थियौं बाहिर चक्र उल्फ र युहना कतिबेरि पर्खिरहेका थिए उनीहरू पनि तनावमा थिए हामी बिजोक पर्न लागेको थाहा पाएर छक्क परेका हुन त कुरा स्वाभाविक रहेछ तर त्यो कुरा हामीलाई काठमाडौँमा राम्ररी बुझाइएन टिकटमा बर्लिन नदेखे पनि फ्रेङ्कफर्टबाट वा अर्को प्लेन हुन्छ भनिदिएको भए त्यत्रो तनाव हुने नै थिएन हामी उत्रिसकेपछि अब विप्लव प्रतीकको प्रतीक्षा गर्नुथ्यो हामीले उनी हाम्रोभन्दा पछिल्लो प्लेनबाट अमेरिकादेखि आउँदै थिए चक्रले हामीलाई प्लेटफर्मको एक चिया पसलमा अल्मल्याउँदै गर्दा उल्फ र यो प्रतीकको प्रतीक्षामा गएका थिए यात्राका धेरै कुरा थोरैमा भन्दा भन्दै हाम्रो छेउमा एउटा भलात्मी आएर परिचय गर्न लाग्यो हामी अल्मलमा पर्नु अघि नै चक्रले उसलाई के के भनेर पन्छायो पछि हामीले सोध्यौं के भन्छ यो चक्रले भन्यो तपाईँहरूलाई जर्मनीको भित्तिले पहिलोपल्ट स्वागत गर्यो त्यस्ता भित्तिहरू थुप्रै हुन्छन् यहाँ दुई चार युरो मागेर जीवन काट्ने रक्सी र ड्रग्स खाने एकान्तमा एकान्तमा पाए दुखा पनि दिन सक्छन् चक्रको कुराले मन शान्त र ढुक्क भयो कता हो कता नचिनेको ठाउँमा त आइएनछ नि जे भए पनि हाम्रा उतैका जस्ता भित्ति माग्नेहरूसँग भेट भएपछि मात्रै आफ्नै पितृहरूको संख्या बढ़े लाग्यो जर्मनीको यात्रा अनुभव गेस्टाको उपन्यासमा डिसेम्बर एघारमा मिस्टर उल्फ र श्रीमती युहन्नाले फ्राङ्कफर्टको मोनोपोल होटलबाट हामीलाई लिखित रूपमा नेपाली राजदूतावासका प्रतिनिधि चक्र सुवेदीको जिम्मा लगाई विदा भए विदाको छेड ज्यादै भावात्मक र कारणिक थियो बाह्र दिनको यात्राभरिमै उल्फ र युहन्नासँग हामी निकै निकट भइसकेका रहेछौं उनीहरूले छातीमा टाँसेर अंगालोमा कस्तै आँसु पुछेको दृश्य अत्यन्त अविस्मरणीय छ मिस्टर उल्फ र युहन्नाबाट छुटेर बाँकी दिन हामी फ्रान्स बेल्जियम र लजमबर्ग भूमिको स्पर्श गर्दै पुनः फ्राङ्कफर्ट विमानस्थलमा आइपुगेका थियौं भोलिपल्ट पुस्तिन गतिर त्रिवन विमानस्थलबाट पाखा नेस्कँदा म बाटोमा खाएको सबै कुरा छाड्दै थिएँ हिँड्ने बेलामा पनि बिमारी थिएँ फर्किँदा पनि बिमारी नै भए सोच्छु त्यत्रो दिनसम्म म विदेशमा कसरी सञ्चय हुन सकेँ होला घर आइपुगेपछि यात्राको थकान र उल्टीले आलास तालस भएर तर भोलिपल्ट जीव चंगा भएको थियो त्यसपछि घरका सबैलाई वरिपरि सुनाउन थाले संस्मरण माघ लाग्ने बित्तिकै प्रतिमालाई चिसोले समातेको छ एकरात एघार एक बजीतिर ऊ आखिँदै हाम्रो पलङमा आएर घोप्टो परे हतारिएर उठ्यौँ यसो छामेको त साँच्चै उसको जिउको सबै भाग चिसो भएको थियो हतार हतार पलङमा हाम्रै बिचमा सुताएर तताउने कोसिस गर्यौँ एकछिनपछि पानी मागी मैले उठेर एक ग्लास तातो पानी दिएँ त्यो पानी पिएको दस मिनट पनि नभए उसले यति उल्टी गरेकी त्यति धेरै उल्टी त्यसको त्यस अघि र पछि पनि मैले कहिले देखेको छैन त्यसै सेलाइसकेको ज्युतेसमा पनि उल्टी भएपछि ऊ हेर्दा हेर्दै पूै अशक्त भई मध्यरात फेरि बीचमा सुतायौं अब एकछिनदेखि यति धेरै ज्वरो आयो कि सबै ओड्ने फाल्दा पनि आगोको राप जस्तो आइरह्यो वारवारी रात बिताउने डर मर्दो भयो हामीले एक झमक पनि आँखा जोडेन मन मनमा अनेक कुराहरू खेल्न थाले सम्पूर्ण सुविधा सम्पन्न शहरमा आएपछि पो छोरीलाई अस्पताल पुर्याउन नपाइने हो कि जस्तो भयो बिहान छ बजीतिर ट्याक्सीमा उसलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्यायो टिचिङको आकस्मिक कक्षको अवस्था हेर्दा बिमारीको भन्दा पनि त्यहाँ खट्ने डाक्टर र नर्सको माया लाग्छ त्यति साङ्ग्रो ठाउँमा पचासौं बिमारीको चापलाई उनीहरूले कसरी जानिरहेका होला हेर्न थाले एकजना डाक्टरले अलि पर लगेर मलाई भने तपाईँको बिमारीको अवस्था नाजुक हुँदैछ स्ट्रक हुन सक्छ पचास पचासको स्थिति छ भित्रभित्र भूकम्प गयो शरीरमा तर बाहिर देखाउनु हुने थिएन नत्र आमा छोरीको आत्मबल घट्न सक्थ्यो त्यसैले छेउमा आएर भने प्रेसर लो भएको रहेछ त्यसैको उपचार हुँदैछ बिहानभन्दा धेरै राम्रो भइसकेको छ आज राति त यही राख्ने भए भोलि बिहान डिस्चार्ज हुन्छ होला तर त्यसो भनिरह भित्रभित्रै म थरथरी कामिरहेको थिएँ सायद मेरो अनुहारमा खासै त्यस्तो परिवर्तन देखेनन् होला उनीहरूले पत्याए मेरो कुरा चिकित्सकीय भाषा अन्त्यमा राति आठ बजे एउटा रगत जाँच्न बाहिर पठायो शिक्षण अस्पतालकै बाहिरपट्टि रहेको पेथोलोजीमा रगत जाँच गर्न पठाएको देख्दा मलाई अचम्म लाग्यो यत्रो अस्पतालमा जाँच हुन नसक्ने रगत त्यो ल्याबमा के जान्छ होला एउटा साधारण ल्याबले जाँच नसक्ने कुरा यत्रो अस्पतालले नसक्ने कस्तो होला रकम बुझाउने बेला पो म छक्क परे एउटा रगत जाँचका लागि बत्तीस सय रूपियाँ तिर्नु पर्यो आपतका बेला केही नसोची पैसा तिरेँ तर थाहा भयो यो त डाक्टरको व्यापार पो रहेछ किनभने त्यो रगतको रिपोर्ट आउनु अघि नै प्रतिमालाई निमोनिया भएको ठहर गरिएर आइसिसीयुमा सिफारिश गरिसकेका थिए बिमारीको उपचारका लागि आत्तीय बेला पृथ्वी नै बेचिदिनु जस्तो भएको मनले जति खर्च गर्न पनि तयार हुन्छ यस्तो बेलामा सरकारी अस्पतालले समेत अस्पताल, अस्पताल परिसर बाहिर माछा ढुकेका बकुल्ला झै खुलेका ल्याबमा महँगो रक्त जाँच गर्न पठाउनु एक प्रकारको अस्पतालकै बेजति हो भने अर्को प्रकारले डाक्टरहरूको दरिद्रता पनि दिनसम्म आइसिसीयूमा राखेपछि प्रतिमाको स्वास्थ्यमा क्रमशः सुधार आउन थाल्यो चौथो दिन बिहान उसलाई आइसिसीयूबाट क्याबिनमा सारियो त्यसपछि हामीलाई पूर्ण पनि सजिलो भएर भेट्न आउनेहरूलाई पनि शिक्षण अस्पतालभित्रै मलाई राम्ररी चिन्ने माया गर्ने डाक्टर नर्स र कर्मचारीहरू पनि छन् उनीहरूको अनौपचारिक सहयोगले हामीलाई केही राहत पनि मिलेको थियो तर अस्पताल र डाक्टर नर्सप्रतिको मेरो पुरानो धारणा चाहिँ आजसम्म पनि पटक्कै सुधार हुनु पाएको छैन सम्भवत आफूले मर्ने बेलामा पनि रोगको कारणभन्दा उपचारमा जुटेका चिकित्सकहरूकै लापरवाहीसँग रिसाउँदै मर्नु पर्ला जस्तो लाग्छ दुई हजार फागुनमा इलाम क्याम्पसको विद्यार्थी छँदै आउले चिकित्स भएर अस्पताल बस्दा त्यहाँका डाक्टर र नर्सले गरेको व्यवहारको नकारात्मक प्रभाव आजसम्म पनि पचासौं पटक विरामी कुरेर अस्पताल बसिसके होला तर खासै संशोधन हुन सकेको छैन यही छोरी प्रतिमा जन्मने बेला एघार दिन भद्रपुर अस्पतालमा सीताजीलाई राख्दा त्यहाँका नर्सहरूले गरेको घिनलाग्दै व्यवहार मैले आजसम्म भुलेको छैन एघार दिनदेखि प्रसुति वार्डमा राखिएका सीताजीलाई बिमारले चापेपछि बारम्बार नर्सहरूलाई बोलाउन जाँदा मलाई अश्लील पाराले जिस्काउँदै फर्काउँदै गरे र विचार सीताजीले अत्यन्त पीड़ाका साथ बेडमै बचा खसाल्नु भयो अस्पतालमा एघार दिन बसेर पनि नर्स र डाक्टरको बिना सहयोग बेडमा बचा खसाल्नु पर्दाको पीड़ालाई डाक्टरले भाषामा के भन्नुपर्छ मलाई थाहा छैन यो कुरा सीताजीले महिणेको बाटोमा सविस्तार लेख्नु भएको छ दुई हजार अडसठी साल साउन चौबिस गते देशका ठूलै सबै पत्रिका ठूला पत्रिकाहरू छापे भरतपुर क्यान्सर अस्पतालका डाक्टर जितेन्द्र परियारको टोलीले थाइराइडको अपरेशन गर्न ल्याइएको बिमारी शंकर नगर तीन रूपमा देखिको बत्तीस वर्षिया छमकुमारीको पाठेघर निकालेर फालिदिएछ यो समाचार पढ्ने र सुन्ने धेरैलाई अचम्म लाग्यो पनि मलाई खासै अचम्म लागेन किनभने दुई सालमा मेरी माताजीको पनि पाठेघरमा क्यान्सर छ भन्ने अपरेशन गरेर फ्याँकेपछि थाहा भयो क्यान्सर होइन मलाई लिभर सिरोसिस भएको रहेछ भन्ने दिव्यवाणी सुनाएका थिए डाक्टरले अनि त्यसको पाँच दिनमै मेरी आमा आमाको लास सब वाहनमा राखेर झापा लगेको थिएँ त्यसबेला मेरो आमाको उमेर उनासत्तरी वर्ष थियो कामना गर्छु यी बत्तीस वर्षीय प्रिय बहिनी छमक कुमारीको जीवन सुरक्षित रहोस् आजको यति सचेत विकसित र बौद्धिक युगमा खर्चीहरू अध्ययन गरेर बनेका नवे डाक्टर र नर्सहरूले पुरानो जमाना दिमागका अग्रज पुस्ताहरूलाई जित्दै झन बौद्धिक सेवामुखी र ममतामय व्यवहार गर्नुपर्नेमा मैदालको काँडो जस्तो किन हुन्छन् जेलका कैदीलाई भाइनाकेले गर्ने गरेको शासन किन गर्छन् बिमारीका कुरूहरूलाई थरथर काम्नुपर्ने किन बनाउँछन् एक्काइसौं शताब्दीको एउटा युवा डाक्टरले कस्तो हुनुपर्छ त्यो हामीले भन्नुपर्ने कि तिनको सहद्रता देखेर मक्क पर्न पर्ने, हुन त जुन देशका प्रहरी महानक्षकहरू नै लस्करै करोनाको भ्रष्टाचारमा परेर जेलमा कोसिन्छन् त्यो देशको सड़क छाप पुलिसले बाटो हिँड्नेलाई हप्काएको देख्दा के आश्चर्य मान्नु सात दिनपछि हामीले प्रतिमा अस्पतालबाट कर ल्यायौँ यसबीच उसलाई हेर्न जाने सयौं शुभचिन्तकहरू थिए जब उसको शरीरबाट रगत झिक्न पटक पटक सिकारु नर्सहरूले सुई घोज्दै छोड्दै गर्थे र ऊ दा किटेर आँसु झारथी उसको सट्टा सीताजिरो मर हुन्थ्यौँ पीड़ खप्न सक्ने प्रतिमाको क्षमता हामीले सलाम गर्यौँ भेट्न आउने मध्ये निशाकेसी धेरै माया गर्नुहुन्थ्यो प्रतिमाको वहाँ प्रत्येक दिन उसलाई खाना हुने प्रकारको जाउलो सुप तथा अन्य कुराहरू पुरयाइदिनु हुनुहुन्थ्यो सीताजिरो म अस्पतालमा थुनिएपछि विवेकले भने जस्तो जाउलो बनाउन पनि जान्दैनथ्यो धेरै त अस्पताल भित्रैको क्यान्टिनबाट लान्थ्यौँ तर त्यो जाउलो होइन पहेँलो झोल मात्र हुन्थ्यो प्रतिमा निको भइसक्दा नसक्दै झापाबाट दिप्रेसले फोन गर्यो मलाई स्टोनले साह्रै सता आयो म भोलि दुई बजेको फ्लाइटबाट आउँदैछु विवेकलाई एयरपोर्ट पठाइदिनु एकाएक उसको त्यस्तो कुरा सुनेर म जासँग आएँ हतपत बिमार नदेखाउने खप्ने धेरै नबोल्ने दिप्रेशले एकाएक त्यसो भन्नु उसलाई गाह्रै परेको हुनुपर्छ भन्ने हामीले सोच्यौ नभन्दै भोलिपल्ट ऊ आइपुग्यो विगत दुई वर्षदी उसका दुबई मिर्गोला में पत्थर जमको एलोपेथी, होमिओपैथी तथा घरेलू उपचार का सभी विधि असफल भैया अब चीर फाल्क उपाय थे ऊ आउने भेजी बेलुक मैं डाक्टर उत्तम शर्मा फोन करी सब क्र बताए वहां हेम्स अस्पताल में बेलुका पांच बजे बोला बिजुलीको प्रकाशले निर्दिष्ट गरेको बिन्दुमा पहाड़मा बाटो खन्दा मजदूरको मार्तोले ढुङ्गो फुटाउँदा निस्केको जस्तो आवाज निस्कन्थ्यो र छाला बाहिरबाट प्रकाशले प्रहार गर्दा मृगोलाभित्रको ढुङ्गो मात्र फुट्नु भनेको कम अचम्मको कुरो होइन प्रकृतिमा कस्तो कस्तो अनौठो शक्ति पनि लुकेर बस्न सकेको होला झण्डै एक घण्टापछि दुईलस्त बाहिर निकालियो बिस्तारै हिँडाएर ट्याक्सीमा राखी घर ल्यायौँ दुई दिनमा ऊ भएर झापा फर्कियो विवेक मात्र थियो सबैभन्दा निरोगी वास्तवमा काठमाडौँ आएपछि सामान्य रूगाखोकी बाहेक कुनै रोगको उपचार गर्नु नपरेको उही मात्र थियो बेची अञ्चल स्तरीय महानन्द पुरस्कार दुई हजार छैसठी सालमा पहिलोपल्ट पाँच थरको फिदिममा आयोजना हुँदै थियो नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना हुन लागेको उक्त कार्यक्रममा साहित्यकारहरूको ठूलै समूह काठमाडौँबाट जाने भयो दुई सालमा झापाको वीरतामोडमा स्थापना भएको एक संस्थाले पहिलोपल्ट दुई हजार सालदेखि शनेश्वरीबाट आफ्नो यात्रा प्रारम्भ गरेको थियो झण्डै तीस वर्षको इतिहासमा तीनपल्ट इलाम र बाँकी सबै झापामा सम्पन्न महानन्द पुरस्कार बेची अञ्चल भए पनि समारोहको आयोजना इलामभन्दा उभो लाग्न सकेको थिएन पाँच युवा पुस्ताको नेतृत्वमा आयोजित त्यस समारोहमा मेरो उपस्थिति आवश्यक थियो किनभने त्यस संस्थाको निवर्तमान अध्यक्ष समेत रहिसकेको थिएँ म र चौथो पण्टको पुरस्कृत प्रतिभा पनि फागुनको तेस्रो हप्तातिर फिदीमा हुने कार्यक्रममा आफू पनि सहभागी हुने भएपछि सीताजी माघमै झापा झर्नुभयो जा, चामलको व्यवस्था घरको रेखदेख्नाहरूसँग भेटघाट आदि गर्ने मनले उहाँ झापा झर्नु भएको थियो सीताजीभित्र दोहोरो मन सक्रिय थियो उहाँलाई काठमाडौँ बस्ने इच्छा थियो र झापा नछोड्न पाए हुन्थ्यो भन्ने मन पनि तीव्र थियो तर दुवै कुरा एकैचोटि हुनु सम्भव थिएन तैपनि झापाप्रतिको प्रेमी नै जितिनु भएको थियो उहाँ म पनि एक हप्ता जापा नै झापा पुगेँ काठमाडौँबाट आउनेहरू र झापाले साहित्यकारहरूको समूहमा मिसिएर सीताजी र पनि लाग्यो फिदिनतिर बसभरि नयाँ पुराना पुस्ताका लेखक कविहरूको उपस्थिति रमाइलो यात्रा थियो सीताजी र मलाई माताजी र पिताजी भन्ने खुच्चाखुच्चीहरू संख्या पनि थुप्रै थियो गाड़ीमा अनेक लोकगीत तथा गजलका दोरीहरूको रोमान्टिक यात्रामा हामी विस्तारै चुरेका पत्रे पहाड़हरू मागिरहेका थियौं यस यात्रामा पहिलोपल्ट सीताजीसँग परिचय भएको थियो मोरङका साहित्यकारहरू तारा पराजुरी लिला लेकाली रेखा सुवेदीसँग एकैछिनको आत्मीयतामा खुब रमान् भएको थियो उहाँहरू यो यात्रा सीताजीका लागि अरू कारणले पनि महत्वपूर्ण थियो झापाको बुधबारीमा जन्मेर टाडाको पहाड़ भनेको इलामसम्म मात्र पुग्नु भएको थियो अनि पाँचतर भनेको म जन्मिएको जिल्ला पनि थियो उहाँ पतिदेव जन्मिएको पहाड़ी जिल्लामा पहिलोपल्ट आफ्ना बुहारी पाइला राख्दै हुनुहुन्थ्यो बेला भन्दै गर्नुहुन्थ्यो जाउँ न एकपल्ट आङबुङ तपाईँ जन्मिएको ठाउँ म भन्थे गाड़ी पुग्न थालेपछि जाउँला नि तर अब त गाडी त्यही गाउँको नजिक हुँदै ताप्ले जुन पुग्न थालिसकेको थियो लाली घरकोबाट गाडी ओह्रालो गर्न थालेपछि मैले चोराउँलो तिको पार्दै वरिपरिका डाँडाहरू चिनाइरहेको थिएँ सीताजीलाई म जन्मेको ठाउँतिरको पहाड़को टुप्पो देखाउँदै भनेको थिएँ सीताजी मेरो यस शरीरले पहिलोपल्ट स्पर्श गरेको धरतीको माटो त्यहीँनिर हो म अचम्मसँग भावुक भएको थिएँ भूक जस्तो केही तलदेखि उठेर आएको थियो एकाएक मेरो स्मृतिमा भाइ गोपाल सुकु चतुरी नम्रता र अरू थुप्रै बिर्सेका बालशाखाखाखाखाखाहरूको स्मरण भएको तमोर किनार सालबारी र सल्लो गाडीको सम्झना आएको थियो बयर खाएको अंगेरीले जिब्रो रंगाएको र दहेरीको रसले ओठ गाला सबै च्यापच्याप भएको दृश्य आँखा अगाडिदिएको थियो अलिपर सुसाइरहेको हेवाफोलाको बगर देखे जहाँ हामी दुई हजार चौबिस सालमा पुसको ठिरयाँ त यत्रत तुचारोको शिरक ओढेर सुतेका थियौं र भोलिपल्ट खोलो तर नमानेर खैरेको कुकुर पारी नै छोड़िएको थियो फिदिम बजारको माटो टेक्ने बित्तिकै सीताजीको हात मचक्क थिचेर भने सीताजी दुई हजार चौबिस सालमा आठ आना पचास दाना सुन्तला किनेको ठाउँ यही हो किनकि म भने जीवनको झण्डै 45 वर्ष पुरानो स्मृतिर फर्किरहेको थिएँ डाक्टर गोविन्द राज भट्टराईसँग पनि सुविधा सम्पन्न होटलको कोठामा व्यवस्था गरिएको रहेछ झोला विषार एकछिन आराम गरी डुन निस्कन्दा फिदिमी साथीहरूको घेराबन्दीमा परियो आधाबाटका पाठकहरूको पहिलोपल्ट सीताजीसँग जमगा भेट भएको थियो त्यसबेला मेरो मूल्य खसेर धेरै तल गयो भने सिताजीको भाउ उहाँको नाक जतिकै लम्बिएको थियो भरे कोठामा आएर हाँस्दै भने के हो माताजी आज तपाईँले मेरो मार्केट नै खाइदिनु भयो उहाँले हाँस्दै भन्नुभयो नाकको इज्जत गरेका सबैले भोलिपल्ट बिहानै प्रात कर्मशाकर गोविन्द दाईको पठामा बस्ने दाईको अनुहार निकै दुखी थियो सोधे दाई के भयो हजुरलाई भाइ अहिले बिहानै पोखराबाट नराम्रो खबर आयो एउटा दुर्घटनामा हेमराज पहाडीको निधन भयो अरे म पनि खरङ्ग भए प्रत्यक्ष भेट्न भए पनि उहाँका साहित्यिक रचनाहरूको पाठक थिएँ म पोखरा सम्झदा सरभभक्त तीर्थश्रेष्ठ रमेश श्रेष्ठ बादसायन अली मियाहरूसँगै हेमराज पहाडीको अपरिचित अनुहार पनि कल्पनामा आउँथ्यो मित्र अनिल पौडेलले एकदिन एक कविता साह्रै राम्रो छ यसलाई पढ़ेर एउटा समीक्षा लेखन है भन्दै उत्तरी गोलार्धको एक फन्को भन्ने आफ्ना संस्मरण दिएका थिए सरसरी पढेर पनि लेख्न मनी भ्याएको थिएन आज एकाएक उहाँको निधनको खबरले म पनि दुःखी हुनु पुगेको थिएँ डाक्टर गोविन्दराज भट्टराई पछिल्लो कालका नेपाली साहित्यका सबैभन्दा परिचित लोकप्रिय र व्यक्तिगत सम्पर्कमा आउन सक्ने अद्भुत व्यक्तित्व हुनुहुन्छ देशका दुर्गम जिल्लादेखि संसारभरि सकिएका नेपाली लेखकहरूका प्रिय हुनुहुन्छ ज्यादै मेहनती कल्पनाशील र भावुक लेखनशैलीका गोविन्द राई आफ्नै प्रकारको समालोचकीय शैली निर्माण गरेर परिचित हुनुभएको छ पछिल्लो कालमा नेपाली समालोचनाको क्षेत्रमा उत्तर बहसमा लिएर आउने श्रेय उहाँलाई नै छ बहस र विवादसँग रमाउने र आफ्ना कुरा राखिरहने उहाँको कलाले नै लोकप्रियता हासिल भएको छ यसो त उहाँलाई पाक्लै भूमिका लेख्ने व्यक्तिका रूपमा भूमिकाकार समेत पनि मानिन्छ भूमिका लेखनले उहाँको सृजना क्षेत्रलाई निकै समय घटाइदिएको भए तापनि उहाँको नजरसर्मी स्वभावले हुन्न भन्न नसक्ने हुँदा ठूलै भारी बोकिरहनु भएको पनि देखिन्छ प्रतिभा स्वभाव रचना धर्मिताबारे जानकारी बोक्नुहुनेछ उहाँ हेमराजजीको निधनले निकै शोक मुद्रा मन हुन्थ्यो त्यो दिनको कार्यक्रमभरि पनि एक किसिमले मन भारी भएको थियो तैपनि हामी वातावरणीय पात्र भएकाले चाँडै नै परिवर्तित भइहाल्छौं भरेसम्ममा म पनि शोकमुक्त भइसकेको थिएँ त्यस भेकमा रहेका मेरा पाठक र शुभचिन्तकहरूको घेरामा परिसकेको थिएन मलाई नदेखेकाहरूको लागि एक किसिमको अनौठो बिम्ब जस्तो थिए सँगै उभिने फोटो खिच्ने बोल्नेहरूको भिड़मा थिए सिधाजी त कता छोडिनु भयो कता बेला बेला देख्थे उहाँ परपर खोकोसँग व्यस्त हुनुहुन्थ्यो सम्ेगमा हामीले अहिले सुनेको भाषण पाण्डुलिपिको भाषण हो यसै वाचन अब आजलाई कार्यक्रम श्रुति सम्पेकबाट विदारीने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार यदि तपाईँ ईमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति एट यूएनएन डट कम हस्त अर्को साता पाण्डुलिपिको नवौं श्रृंखला वाचन लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रलामा किशोर नेपालको उपन्यास शहरको कथाको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला सहकर्मी मण्टेश्वरी राज भण्डारी र म हठ्युत घिमिरी विदा चाहन्छौ शुभरात्री